जनका लागि सिन्नु हजुर हजुर विधानसभाको निर्वाचनलाई मसिचार कति नै गर्नुपर्छ भनेर रा, प्रमुख राजनीति शक्तिहरू एकमत भएका छन् उच्चस्तै राजनीति समितिले नेपाल कम्युनिस्ट पार्टी माओवादीसँग वार्ताको लागि पहल गरिरहेको छ नेपाली कङ्ग्रेस पनि चुनावी अभियानमा जुटिसकेको छ काङ्ग्रेसले प्रचिष्ट्रणलाई अब तीव्रता दिएको छ र हिजो सकिने भनेको काङ्ग्रेसको प्रचिष्ट्र कार्यक्रम एक दिन लम्बिएको छ भने सुरक्षा निकायहरूको बैठकले चुनाव बितोल्न खोजे कडा कारवाही गर्ने भनेर निर्णय साक्षिक अब को अवस्था कसरी संविधान सभा को निर्वाचन को जुटे अथवा दल संविधान सभा को सफल पार को लगी के, -के अथवा चुनावी दस्ता तैयार कर दल दल एहोल सकना कोई रह को सब राजनीति शक्तिला चुनाव में लगे जानू पर्ची कंग्रेस का नेता शेखर कोईराला हिजो रिपोर्टर्स क्लब में भन्न रही अवस्था में चार वा राजनीति शक्ति खास खास करी भराष्ट्रीय समुदाय के बारे में चासू र जिज्ञासा रख्स असंतुष्ट दल र अहिलेको अवस्थामा सुरक्षा निकायले जुन किसिमको कामहरू गर्न थालेको छ सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनको सुरक्षा दिनको लागि सक्षम रहेको कुरा बताएको छ र अहिलेको अवस्थामा मक्सी चार गते नै चुनाव हुन्छ भनेर सुरक्षा निकायहरूको बैठकले निष्कर्ष पनि निकालेको छ यो अवस्थामा के हुन सक्छ त नेपाली कङ्ग्रेसको प्रचण्ड विभागले साँच्चीकै नेपाली कङ्ग्रेसले प्रशिक्षण कार्यक्रमलाई जुन अगाडि बढाए यसमा के सन्देश तपाईँहरूले प्रभाव गर्न सफल हुनुभयो ऋषिजी नेपाली काङ्ग्रेसमा ने लोकतांत्रिक विचार को मियो पार्टी हो जे रे जस्ता मूलुक गंभीर परिस्थिति आव्न लोकतांत्रिक विचार को मार्ग नाधन करते पनि हमी जब इतिहास को एवं गंभीर मोड़ में छू संधान सभा संविधान लेखने विषय लक्कनी यो लोकतांत्रिक अभ्यास होने इसमा लोकतांत्रिक संविधान लेखने ऐतिहासिक दायित्व निर्वाह करना का हमें पचहत्तर जिला अगुवा साथी जिला जिला में महत्वपूर्ण भूमि निर्वाह कर राजनीतिक समसामयिक विषय मुद्दा में मोदीजी तुराका कार्यकर्ता को गुनासो के आ, खास गरी ऋषिजी हामीले यतिखेर संविधान सभाको निर्वाचनको सन्दर्भ भएको हुनाले हामी संविधानका अन्तरवस्तुहरूलाई लिएर नेपाली काङ्ग्रेसको समसामयिक ती सबै सवालमा दृष्टिकोण के हो त भन्ने कुरा चाहिँ एकचोटि फेरि साथीहरूलाई कष्टसँग राख्नको लागि तर पनि नेपाली काङ्ग्रेसमा पनि निर्वाचनमा जाने कुरामा त तपाईँको तीव्र विवाद अझै पनि छ पूर्ण रूप एकता छैन भनेर भन्छन् नि मान्छेहरू त्यस्तो हुँदै होइन तर नेपाली कङ्ग्रेसको नेता शेखर कोइरालाले हिजो रिपोर्टर्स क्लबमा गएर भन्नुभयो कि अहिलेको अवस्थामा चारवटा राजनीतिक शक्ति खास गरी चारवटा शक्ति अन्तर्राष्ट्रिय समुदाय अहिलेको असन्तुष्ट पक्ष दल र सरकार नमिलेसम्म चुनाव हुन सक्दैन भनेर भन्नुभयो नि त चुनावको लागि त्यो नमिले अवस्था पनि त छैन नि नेपाल कम्युनिस्ट पार्टी माओवादी त अहिले चुनावको लागि तयार छैन नि मधुजी कसरी चुनाव होला माओवादी बिनाको चुनावको परिकल्पना गर्नु भएको छ कार्यकर्ताले नेताले त्यो गरेका छन् यसमा हामीले के बुझ्न जरुरी छ भने ऋषिजी जुन दल कुनै पनि अवस्थामा कहिल्यै पनि निर्वाचनको पक्षमा आउन तयार छैन भने त्यसको लागि तपाईँसँग समाधान छैन तपाईँ निर्वाचन रोकेर मुलुकको निकासको एउटा बाटोलाई बन्द गरेर अनि केही अनङ्गमा छाप्ने साथीका लागि मुलुक नै सिङ्गो बन्दी बनाउन सक्नुहुन्न होइन उहाँहरूका जाहेज मागहरू छन् उहाँहरूका केही जायज विषयहरू छन् भने त्यसलाई सम्बोधन गर्न त नेपाली काङ्ग्रेस चार दल सबै तयार भएको कुरा त प्रश्न आइसकेका छ नि तर पनि खिलदाज रेग्मीले छ नि प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्छ भन्ने नेपाली कङ्ग्रेसको निष्कर्ष हो नेपाली काङ्ग्रेसको औपचारिक पार्टी डिसिजन त्यो भइसके अवस्था होइन उहाँले राजीनामा दिँदाखेरि निर्वाचन हुने वातावरण बन्छ भने दिनुपर्छ भन्ने चाहिँ बलियो मत छ नेपाली कङ्ग्रेस पार्टीभित्र मुद्दा चाहिँ उठान भयो यस पटक होइन यसपटक भन्दा पनि जतिखेर यो सरकार बन्यो त्यो बेलादेखि नै यो मुद्दा चाहिँ मतलब उठेर आएको हो र यसका पछि पनि पर्याप्त आधारहरू छन् खालि यति हो कि जी केमा तयार हुनु पर्यो भने उहाँको राजीनामा नआएकै कारणले राजीनामा काङ्ग्रेस प्रशासनमा खास गरी भनियो भने कार्यकर्ताको धेरै गुनासो छ नेतृत्वले चाहिँ कार्यकर्ताको भावना अनुसार काम गरेन अहिलेको परिस्थितिमा निर्णय लिनको लागि चुक्यो भन्ने पनि कुरा सुन्ने नि हो वास्तविकता होइन एउटा कुरा के जीवन्त राजनीतिक पार्टीभित्र केही केही विषयमा सहमति असहमति पनि हुन्छन् र अझै योभन्दा बेटर निर्णय भएको भए हुन्थ्यो भन्ने किसिमका कुराहरू पनि रहन्छन् त्यो अन्यथा भएन त टोटल प्रक्रियालाई नै अवरुद्ध गर्ने गरी अथवा कङ्ग्रेस तयार भयो भन्ने सन्देश दिन तपाईँहरू सफल हुनुभयो होइन उसमा पूर्ण रूपले तयार छ र तयार भएको कुरा त तपाईँ हामीले यो दुई तिन दिनको प्रोग्रामबाट पनि अब बुझ्ने स्थिति बन्यो भन्ने मलाई लाग्छ नेपाली कङ्ग्रेस एक भएर चुनावमा जान्छ कि अझै पनि कङ्ग्रेसभित्र नेतृत्वमा जुन किसिमको विवाद छ नि पार्टी सभापति सुशील कोइराला वरिष्ठ नेता शेरबहादुर देववा उपसभापति रामचन्द्र पौडेलको बिचमा त विवाद छ भनेर पनि भन्छन् नि त त्यो कुरा उठेको उठेर बैठकमा कार्यक्रममा ऋषिजी कुनै एउटा सन्दर्भको एउटा बेलाको चाहिँ प्रसङ्गलाई लिएर हामीले सधैँभरि त्यसैका पछि दौडाउनु उपयुक्त हुँदैन नेताहरूको बिचमा केही केही विषयमा कहिलेकाहीँ विवाद निस्किया छ भने कतिपय महत्त्वपूर्ण त एक ढिक्का भएर गएको प्रमाण पनि त तपाईँ हामीले दिन सक्छौँ नि हामी त्यतापट्टि किन ध्यान दिइरहेको छैनौँ तर पनि चुनावको बेला हो त चुनावमा काङ्ग्रेसले हुन चुना सकेन कार्यकर्ताको भावना अनुसार अगाडि बढ्न सकेन भने त तपाईँको नेतृत्वले छ नि निर्णय गरेर मात्रै हुँदैन निस्थिति काङ्ग्रेस एक ढिक्का भएर जान्छ किनभन्दा काङ्ग्रेसका सबै नेता कार्यकर्तालाई का के थाहा छ भन्नुहुन्छ भने यदि अहिलेको संविधान सभामा अत्यधिक बहुमत ल्याएर काङ्ग्रेस अगाडि आएन र लोकतान्त्रिक संविधान बनाउन सक्ने सामर्थ्य बनेन भने नेपाली काङ्ग्रेसको तिन पुस्ताले गरेको लडाईँ यो पुस्ताले मतलब सम्हाल्न नसकेको अथवा त्यसलाई लिपिबद्ध गर्न नसकेको जुन मतलब दाग लाग्नेछ त्यो दागबाट जोगिन पनि काङ्ग्रेस एक ढिक्का भएर यो चुनावमा अत्याधिक काङ्ग्रेस जिताउन लाग्नुपर्छ त्यो मनस्थितिमा साथीहरू तयार हुँदै गएको चाहिँ देखिया छ चा। थ्याङ्क यू सो मच मधुजी हामीलाई समय दिनु यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुर धन्यवाद नेपाली कङ्ग्रेसका युवा नेता मधुआचार्य आदरणीय श्रोताहरू मधेसी दलहरू पनि चुनावमा जुटेका छन् र अहिलेको अवस्थामा संविधान सभाको निर्वाचनको विकल्प छैन भन्ने मधेसी दलको पनि निष्कर्ष रहेको छ तर यो अवस्थामा मधेसमा संविधान सभाको निर्वाचनको माहौल बनेको छ त अथवा मधेसमा संविधान सभाको निर्वाचनको माहौल बनाउनको लागि दलहरू के गर्दैछन् अथवा सङ्घीय लोकतान्त्रिक मोर्चा चुनावमा जान तयार भएको हो त अथवा सङ्घीय लोकतान्त्रिक मोर्चाको अहिले जुन किसिमको वार्ता सुरु भएको छ उच्च स्तरीय राजनीति समितिसँग त्यो वार्ता कहिले निष्कर्षमा पुग्छ त हाम्रो बिचमा हुन्छ संघीय लोकतान्त्रिक मोर्चाका नेता शरण सिंह भण्डारी भण्डारी तपाईँहरूको मोर्चा चुनावमा जाने भयो होइन हाम्रो राजनीति समिति र सरकारको हातमा छ तपाईँहरूको हातमा छैन निर्वाचनमा जाने कुरा हामीले के भनेको छौँ भने हामीले तेह्र बुधे ज्ञापन पत्र दिएर मूलत अहिले जो तिनवटा विद्यमान समस्या देखा परेको छ यो समस्या हामीले पहिले नै भिजुलाइज गरेर यी समस्याहरू समाधान हुनुपर्छ निर्वाचनको लागि वातावरण बा, तयार हुन्छ हामीले भनेका थियौँ तर वातावरण त बन्दै छ नि शरसिंह भण्डारीजी हो वातावरण बन्यो भने हामी त चुनाउको पक्षधर हौँ हामी चुनाउमा जाने भनेर हामीले नेपाल बन्द समेत गरेका छौँ तर तबना खुटा कमा गुना कु खुटा कमाइा जोला में अटी चुनाव के कहरा निषेध को राजनीति कर बाबूराम भट्टराईजी को नेतृत्व में बढ़ोरकार को बेला में हमी एक महीने निर्वाचन को तिथि विधि तोक्न चाहे आंदोलन में सड़क में बदलेगा आह्वान करो भनाई अंदर चुनाव के निम्ति सार्थक चुनाव को निम्ती उपयुक्त वातावरण हुनुपर्छ निर्वाचन हुने माहौलै मानुहोस् तपाईँहरू अहिले विशेष गरिकन तिनवटा विषयमा चाहिँ त्यहाँ जुन विवाद आइरहेको छ एउटा विवाद के छ भन्दा तपाईँ जुन सर्वदलीय सहमतिकै कुराहरू उठाइराख्नु भएको छ उसत उच्चस्तरीय उस उस समिति सबैलाई बोलाइराख्नु भएको छ हामीले भने यही बोलाउने काम पहिले तपाईँले गरेर सबैको सहमतिबाट प्रायः बाधा अर्क फुकाउने काम गरे यो अवस्था आउँदैन नि त तर राजनीतिक शक्तिहरूको बिचमा त सहमति भएको हो नि शरसिंह भण्डारी प्रमुख शक्तिहरूको बिचमा प्रमुख शक्ति भन्ने काङ्ग्रेस एकदी एमाले मधेसी मोर्चाले चुनाउ किन कडा राखे उहाँहरू तपाईँहरूले छैन चारै दलले चुनाउमा भाग लिएर चाहिँ चुनाउ हुन्छ भन्नुहुन्छ नि उहाँहरूले भाग लिए भइहाल्नु नि तपाईँहरूले चुनाव बहिष्कार गर्नु सक्नुहुन्छ त्यतिखेर उहाँहरूले यदि उहाँहरूले उहाँले मात्रै आफ्नो मात्रै हटे राखेर उहाँहरू सा, सर्वदलीय र सर्वपक्षीय सहमतिको आधारमा अगाडि बढ्नु भएर भनेर यथास्थित चुनाव भयो भने चुनाउ हुँदैन भन्ने हाम्रो मान्यता यदि चुनाव भइदियो भने तपाईँहरूले नचाहँदा नचाहँदै पनि चुनाव भयो भने ज्ञानेन्द्र गङ्गा चुनाव जस्तो हुन्छ कसरी हुन्छ कसरी बुझिदिनु प्रमुख राजनीतिक शक्ति चुनावमा सहभागी भयो भने त साँच्चैको चुनाव होला नि त मेरो भनेको प्रमुख राजनीतिक शक्तिले संविधान सभाको चुनाव हो यो यदि चाहिँ संसदीय चुनाउ भइरहे भए सायद मेरो विचारमा चाहिँ ठुलै नातिक शक्तिले बहिष्कार गरे पनि राज्य चल्ने कुरो हुन्छ यो संविधान सभाको चुनाउ भन्ने कुरो हेक्का सबैले राख्नु पर्दछ संविधान सभाको चुनाउ र यस्तो संविधान सभाको चुनाउ जुन संविधान सभाको चुनाउले यो मुलुकको चिन्त्याएर बहिष्कर्मा पारिएका समुदाय जात जाति धर्म क्षेत्र लिङ्ग सबैको चाहिँ सम... के भन्छ प्रतित्व गर्नुपर्छ किन राखेको सरनेमा सर्त होइन चुनावमा जानेमा शर्त होइन तपाईँले गर्नु भएको थियो विगतमा त्यसले संविधान दिन सकेन नि सरको संख्याले गर्दा संविधान आएन तार सय एका संविधान आउँछ दलहरूको बिचमा छ नि चार सय एकानब्बेको रूपमा जुन किसिमको सहमति भएको छ नि संविधान सभाको संख्या त्यसले नयाँ संविधान दिन सक्छ अब यसरी सहमति भएको छ त अहिले त्यो विमतीमा सहमति बनाउनुको लागि तपाईँ पनि त लाग्नु पर्यो तपाईँ पनि नेताहरू जिम्मेवारी जुन विषयको कारण जुन विमतिको कारणले संविधान बन्न सकेन त्यहाँ तपाईँ छलफल गर्दै हुनु जुन विषयले हिजो संविधान सभाको निर्वाचन सार्थक बनाएको थियो त्यहाँ तपाईँ चाहिँ चार दलले चार सय एका हाम्रो माग के हो भने दुई सय एकानब्बे पनि ठुलो भयो तर त्यो दुई सय एकानब्बेमा साठी प्रतिशत समानुपातिक र चालिस प्रतिशत प्रत्यक्ष बनाउनुहोस् अहिलेको अवस्थामा प्रत्यक्ष निर्वाचनमा छ नि धेरै शक्तिहरू सहभागी हुन चाहन्छन् निर्धारण आयोगले बनाएको दुई सय एका थप्दै अवस्थामा तपाईँको संवैधानिक गाँठो परिसक्यो तपाईँले गाठो फुकाउनु चाहिँ जहाँ जहाँ इच्छा लाग्यो त्यहाँ चाहिँ तपाईँले इच्छा लाग्नु साटो खोल दिने जुन कुराले मुलुकमा चाहिँ चुनाउ हुन गाह्रो छ त्यो कुरालाई चाहिँ गाठडो नखोल्नु तपाईँले यति याद थिएन हिजो तपाईँले हेकत थिएन निर्वाचन क्षेत्र निर्धारण आए पनि अहिले विवादमा परिसक्यो भण्डारी पारेको कल पारे संविधान को व्यवस्था अर्मफुका अ संविधान में व्यवस्था दस वर्ष पनगणना आधार पीछी जनसंख्या को आधार में निर्वाचन क्षेत्र तय होने विषय जाना जान बुझा बुझ्ते अभी संविधान में दुटा व्यवस्था कायम राखे यहाँ तब को ज्ञान कगेन अहिलेको अवस्थामा सरसिंह भण्डारजी तपाईँ छ नि चुनावको आफ लागि आफूलाई तयार हुनको लागि किन अगाडि बढ्नुहुन्न हामी त चुनावको तयारी आज होइन बाबा हामी त चुनावको तयारीको लागि निर्वाचन आयोगमा दल दर्ता गरेर चुनाउ चिन्ह लिएर हामी अगाडि बढिसकेका छौँ भनेपछि तपाईँ चुनाव विरोधी होइन हाम्रो हामी चुनाउ विरोधी कहिले पनि होइन चुनाउ विरोधी हामी हुँदै होइनौँ तर तपाईँले भन्नुहोस् तपाईँले उठाएको विषयलाई समातौँ न तपाईँले उठाउनु के भने अहिलेको अवस्थामा यस्तो गर्नु हुँदैन गर्न भने मतलब अहिलेको अवस्थामा त्यसो भए चाहिँ यो निर्वाचित क्षेत्र निर्धारण आएको तपाईँले किन बनाएको कसले बनाएको यो तपाईँहरूको कारणले तपाईँहरूले माग गर्नु भएको होइन यो संविधान व्यवस्था छैन संविधान अनुसार बनेको छ यो त आयो अनि संविधानमा व्यवस्था हुँदा हुँदैछ त्यसलाई हामीले माग भन्ने अनि संविधानले दबाव दिनुभयो नि त दलहरूलाई सरकारलाई संविधानमा व्यवस्था भएको संविधान बमोजी मुलुक चल्न नपाइने संविधान बमोजी मुलुक चला भन्दा फेरि यो दबाब हुने त्यो त्यो स्वीकार जनसङ्ख्याले यति पनि भण्डारी पहाडमा बढेको छैन काठमाडौँमा बढेको छैन जनसङ्ख्या जहिले पनि मधेसले मात्रै चुनाव बित्ने रणनीति बनाउने गलत आक्षेप लगाउनु तपाईँ तपाईँ गलत आक्षेप ल्याउनु भएको छ तपाईँ संविधान पढेर मसँग कुरा होइन जनगणना जो छ जनगणनाको आधारमा जनसङ्ख्याको जनगणनाको आधारमा जनसङ्ख्या जति बढ्छ त्यसको आधारमा निर्वाचित क्षेत्रको थपकट हुन्छ भन्ने कुरो यही संविधानले लेखेको चाहिँ छैन संविधानले लेखेको छ तर संविधान सम्मत तपाईँको कुरा गर्दाखेरि संविधानिक कुरा गर्दाखेरि नेपालमा संविधान सम्मत के कुरा भएको छ मलाई बताइदिनुहोस् त तपाईँ फेरि के को कुरा गरेर मलाई फेरि तपाईँ मसँग के को बहस गरेर जब संविधान बन्दै चल्याएको छ हामीले भनेकै त्यही हो यो चार दल भने यो देशका मालिक भइसके यो चार दलले जे जे चाहन्छ त्यो चाहिँ त्यही अनुसार चल्नु पर्छ तपाईँहरू जस्ता पत्रकार चार दलका डम्पू फुकेर पछि ल्याएर हिँड्नुहुन्छ होइन आज सुन्नुहोस् है म तपाईँसँग जुन किसिमको बहस गर्दैछु नि मैले कहिले पनि पत्रकारितामा छ पूर्वाग्रह राखेको छैन तपाईँलाई थाहा छ तपाईँ जस्तो मान्छे दुई वर्षको लागि बनेको संविधान छ नि अन्तरिम संविधान आज छ सात वर्षसम्म तपाईँको प्रमुख राजनीति शक्तिहरूको बिचको सहमति सातवटा दल थियो त्यति बेला चाहिँ संविधान लेखा माओवादीको नि समर्थन थियो तर मैले बुझेँ सातवटा दल भनेको थियो त्यति बेला चाहिँ नि संविधान यो संविधान सभाको निर्वाचन भएपछि संविधान सभाले जनताको अधिकारले यो सातवटा मात्र होइन संविधान सभामा धेरै दल आए सबै दलको सहमतिलाई राष्ट्रिय सहमति भनिएको छ संविधानले सबै दलको सहमतिलाई राष्ट्रिय सहमति भएको भने हुनाले हाम्रो भनाइ के भने त्यही संविधानले चार दललाई मात्रै काहीँ पनि अधिकार दिएको छैन त्यस हुनाले चार दलले जे जे गरेका छन् त्यो असंवैधानिक हो भन्ने हाम्रो मान्यता हो चार दलले गरेको कुरा जहिले पनि तपाईँलाई असंवैधानिक किन लाग्छ किनभने असवैधानिकै गर्छ रे बाबा सुन्नुहोस् मलाई के भने नि राष्ट्रपतिजीले बिस बिस बाइस दललाई बोलाएर राष्ट्रिय निकासको निम्ति बारम्बार मिटिङ गर्नुभयो पछि उहाँले चाहिँ टास्क फोर्स जस्तो भन्नुभयो र चार दलले चाहिँ प्रमुख चार दलले चाहिँ होमवर्क गरेर लिएर आउने त्यसमा सर्वदलीय सहमतिको आधारमा अगाडि बढ्ने तर होमवर्कलाई नै उहाँले सबै कुरो मानिदिनु भयो कम से कम चार दलले जुन बाधा अड्काउ फुकाउको विषयवस्तु एक्सर्साइज गरेर ल्याएको थियो त्यसमा सबै दललाई सहमति सबै दलको लागि बोलाएर छलफल गरेर सहमतिबाट यो अवस्था ल्याइदिएको भए सायद त्यसमा यति ठुलो भुल हुन्थ्यो जुन अहिले स्वीकार गरेका अहिलेको अवस्थामा छ भण्डारीजी जस्तो तपाईँले क्षेत्र निर्धारणको कुरा गर्नुभयो निर्वाचन क्षेत्र निर्धारणको कुरा गर्दाखेरि यदि संख्या बढ्यो भने समयमा निर्वाचन हुन सक्थेन तपाईँलाई पनि थाहा छ हामीलाई था थाहा था छ भने कुरो चारमा चुनाव हुन सक्दैन त्यो कुरा तपाईँले बुझ्नु भएको छ अनि यो कुरा हामीले थाहा पाउने अनि उसले किन थाहा न पाउनु त जसले जसले निर्वाचन आयोग के अरे के अरे निर्धारण आयोग गठन गरे त्यो पनि कहिले गठन गरे समय घट्केपछि निर्वाचित निर्धारण आयोग गठन गरे उसलाई थाहा छैन संविधानले यो व्यवस्था गराएछ भनेर संविधानले प्रत्येक दस वर्षपछि जनगणना हुनेछ त्यो जनगणनाको आधारमा जनसङ्ख्याको चाहिँ हेरफेरको आधारमा चाहिँ निर्वाचन संख्याको चाहिँ थपकट हुनेछ भनेर कसले बनाएको थियो निर्वाचन क्षेत्र निर्धारण आयोग नै विवादमा परिसकेको छ कसैले राजीनामा दिइसके तपाईँलाई थाहा छ कसले कसले पारिरहेको छ त्यहाँनिर जब संविधानमा त्यो व्यवस्था चाहिँ थाहा पाउँदा संविधानमा निर्वाचन क्षेत्र निर्धारण आयोगको चाहिँ कार्यक्षेत्रमा चाहिँ त्यहाँ धारा बाजिएको छ भन्ने कुरो बाइस एघार एघार तपाईँको चाहिँ एघार बुझे सम्झौता गरेर पच्चिसवटा बाधा अर्का फुकाउने चाहिँ थि, चार दलका बुद्धिमानहरूले चाहिँ त्यहाँ यो चाहिँ बाधा अर्का फुकाउने देखेनन् सरसङ भण्डारी चुनावी विरोधी होइन हामी चुनावका पक्षमा छौँ सार्थक चुनाउ हुनुपर्छ र चुनाउले संविधान बढाउनु पर्छमा भाग लिनुहुन्छ मैले भने के रे यदि कुरा यो कुरामा जुन अहिले उहाँहरूले आफैले स्वीकार गर्नुभएको छ यो गल्ती त्रुटिभयो भन्ने कुरो त्यसलाई सच्याएर ल्यायो भने हामी चुनावमा भाग लिन्छौँ चुनाव बहिष्कार गर्नु गलत हो भने तपाईँहरूको निष्कर्ष हो जनताको चुनाव बहिष्कार गर्नु हुँदैन तर बहिष्कारमा लिएर जाने बाध्यता यदि सिर्जना गर्यो भने त्यो बाध्यता सृजना गर्ने शक्ति जस्तो दोष हुन्छ है नेपाल कम्युनिस्ट पार्टी माओवादीसँग तपाईँहरू सहकारी गर्नुहुन्न मोहन वैद किरण हामी मोहन वैदसँग हाम्रो छैन उहाँ पहिलेदेखि बहिष्कार भन्नुभएको हामीले सात निर्वाचनमा हेर्छौँ फरक हेरि हो संघीय लोकतान्त्रिक मोर्चाका नेताहरू म केही समय विश्राम विश्राम पछि पुनः आउने तपाईँहरू कहीँ नजानु होला भाडी गर्नु होला कला र संस्कृतिको उत्थान गरौँ भन्ने मूलधाराका साथ प्रसाद कला मन्दिर प्रस्तुत गर्दछ वर्षा साङ्गीतिक साँझ दुई हजार सत्तरी वर्षा साङ्गीतिक साँझ दुई हजार सत्तरी कलाकारहरू कमल खत्री बानन्द श्रेष्ठ कस को सृष्टि प्रेमी कस को वरदान आया हुने, भुवन प्यासी यो जुनी लाई मैन जुनी जुनी सात माँ रत्न नगर कला मंदिर रला को बेजोन नृत्य प्रस्तुति मेति दुई हजार सत्तरी श्रावण एक्काईस गोति हल पर्सा बजार समय साझ चार बजे स्पोन्सर चौधरी मिक्सिंग सेन्टर बजार को स्पोन्सर वेमदेव सुनचादी पसल पर्सा बजार टिकट स्पोन्सर पीसी एंड मोबाइल हाउस पर्सा बजार साउंड पार्टनर चितोन साउंड सर्विस भरतपुर मीडिया पार्टनर रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्ष बेसो टेलीभीजन रितोन दर्पण साप्ताहिक सह आयोजक रत्ननगर नगर कला मंदिर आयोजक पर्सा कला मंदिर पर्सा बजार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 आई आई आई यो घोड़ा झमझमा आईलाका पतंजलि रोड मार्मर्श को साथचार्त पतंजलि तिर जाऊ हम्रा सेवाह पेट छाती नसा, बाल बालरोग स्त्री तथा प्रसूति छालारोग साथ जंडीस पिनाश टैस्ट्रिक पाल्स, फिस्टुला फिशर को छारसूद्र सर्जरी मैला को मैनावारी गड़बड़ी सेतुपानी बग्ने पाठीघर संबंधी तथा ढाड़कमर दुख्ने पारालाइसिश नानपन संबंधी संपूर्ण उपचार करी चायापोतो डीफोर सुगर बोटपना तनाव अ नमस्कार राजनीति श्रोताहरू विश्राम पछि म पुनः उपस्थित भएको छु बाढी बसमा आजको बाढी बसमा हामीले समसाम राजनीतिक घटनाक्रमको चिरफार गरिरहेका छौँ र अहिलेको अवस्थामा उच्चस्तरीय राजनीति समितिले साना दलहरूसँग पनि संवादलाई अगाडि बढाएको छ चुनावको माहौल सिर्जना गर्नको लागि साँच्चीकै उच्चस्तरीय राजनीति समिति कत्तिको सफल भएको छ हिजो साना दलसँग उच्चस्तरी राजनीति समितिले कुराकानी गरेको छ र हाम्रो बिचमा हुन्छ नेपाल कम्युनिस्ट पार्टी संयुक्तका जोशी जोशी अब यसमा तपाईको मुखमा दुध भात जाओस् पशुपति छाया हटोस होइन जुन राहु र केतुले ग्रसित राखेका छ यो देशको राजनीतिको वातावरणबाट राहु केतुहरू अलग हुन् चार गते संविधान सभाको चुनाव होस् मेरो शुभकामना तपाईँलाई देशलाई जनतालाई सबैलाई तपाईँको पार्टी चाहिँ चुनावमा भाग लिन्छ हामी त एउटा हेर्नुहोस् अहिले होइन हामी झन्डै झन्डै तपाईँको कसरी नबोल्या बेलाका कम्युनिस्टहरूले हरे हो हामी मल्टी पार्टी डेमोक्रेसीमा विश्वास गर्ने चुनावमा विश्वास गर्ने बुलेटमा होइन ब्यालेटमा विश्वास गर्ने भनेर त हामी तपाईँको धेरै पहिलेदेखि तपाईँको एउटा अन्तर्राष्ट्रिय रूपमा नै हामीले घोषणा गरेर हिँडेका पार्टी हो हामीले त निर्वाचनहरूमा बिछौलने नहुनिदिने भन्ने त त्यसै पनि कुरा आउँदैन तर हिजो तपाईँहरू कुराकानी गरौँ न उच्चस्तितिसँग समितिमा के कुराकानी भयो होइन त्यो गलत फी मलाई धेरैले सोचे हिजो तपाईँले उसमा चाहिँ त्यहाँ के कुरा भयो त्यो स्पष्ट गर्नुहोस् भन्दाखेरि हाम्रो एक हप्ता अगाडि कुरा भयो म चित्रबहादुर केसीजी र सिपीको हाम्रो एक हप्ता अगाडि कुराकानी भएको हो क्या त्यस मैले त्यो के भएको थियो भने त्यो बेलाको भनेको तर त्यो सन्देश कसरी गएछ त भन्दाखेरि म हिजो कुरा गरे हो कि भन्ने रूपमा मलाई बेलुका धेरै एफएमहरूले पत्रिकाहरूले त्यो कुरा सोधे तर त्यहाँ स्पष्ट गर्नु त्यो चाहिँ सात दिन आज बुधबार मैले आफ्नो अपरेसन गरेँ मङ्गलबारको कुरा होइन हो। बार, अब देखिरहेछ अब सबैसँग त कहाँ केबर आउँछन् अखबारको माध्यमबाट बुझ्ने कुरा नै हो उनीहरूले उनीहरूसँग त्यति सोझेको गर्ने कुरा हुँदैन अखबारबाट देख्यो भनेपछि तर केही केही गरिरहेछ पछिल्लो समयमा रोकेर जस्तो पनि देखिरहेको छ अब काम अहिले अवस्थामा छ नि चुनावी दस्ता गर्दैछन् दलहरू होइन ना? नयाँ रणनीति बनाउँदैछन् होइन राज्यले पनि उद्घोष गरिसक्यो सुरक्षा निकायका प्रमुखहरूको बैठक पनि सकिएको छ र सुरक्षा दिनको लागि चाहिँ सुरक्षा निकाय सक्षम छ भनेर निष्कर्षमा आफूलाई पुर्याएको छ यो अवस्थामा नेपाल कम्युनिस्ट पार्टी माओवादीले चुनाव हार्न सक्ला चन्द्रदेव जोशीजी हेर्नुहोस् यो सरकारले सुरक्षा निकायले हामी निर्वाचन गराउन सक्छौँ भन्नु त्यसको लागि तयारी गर्नु निर्वाचन आयोगले हामीले सबै आफ्ना प्रारजिक कामहरू गरिरहेछौँ र निर्वाचनमा जान्छौँ भन्नु यो जब तिथि मिति घोषणा भइसकेपछिको स्वाभाविक प्रक्रियाहरू हुन् यो उनीहरूले भनिरहेछन् यसमा कुनै आश्चर्य मान्नु कुरा आवश्यकता छैन तर यथार्थ था के हो भन्दाखेरि तपाईँको आ, नेपाल कम्युनिस्ट पार्टी माओवादी वैद्यजीको पार्टी आ, ले बहिष्कार गरेको भन्ने जुन छ बहिष्कार गरिराख्नु भएको छ बहिष्कार गर्नलाई उहाँले भने पनि राख्नु भएको छ तर त्यसका पछाडि भनिएका कुराहरू पनि हामीले हेर्नुपर्ने हुन्छ होइन चुनाव बहिष्कार हुन सक्ला र भने होइन हुनु सक्नु नहुनु हुन नसक्नु हुने कुरा त के हो तपाईँको खालि एउटा वैद्य मात्रै छ नि त्यसो होइन नि अहिले तपाईँको त त्यसको साथ अन्य पार्टी सङ्गठित पार्टीहरू पनि छन् त्यसको साथ अन्य तपाईँका क्षेत्रीय पार्टीहरू पनि छन् जनजाति समूहहरू पनि छन् किराँत पार्टी किराँतहरूका समूहहरू छन् तराई तराका समूहहरू छन् पुरानो कम्युनिस्ट नेता क्या चन्द्रदेव जोशीजी चुनाव बहिष्कार गर्ने दलहरू कहिले सफल भएको र होइन सफल राजनीतिमा नहुनु स्वाभाविक कुरा हो त्यो सफल राजनीतिमा सफलता रा प्राप्त राजनीति दल खोलेपछि जनतामा जानुपर्ने हो त्यो घटना विफल गर्नु र राजनीतिमा रा सफल हुनु रा दुईवटा भिन्न कुरा होला एउटा पर्टिकुलर घटना हो मङ्सिर चार गतेको निर्वाचन त्यसलाई विफल पार्नु एउटा कुराहरू हो र पार ती पार्टी स्वयं भोलिको दिनमा राजनीतिमा सफल भएर आफूले सरकार देशको नेतृत्व गरेर देशलाई हाँक्नु सक्छन् सक्दैनन् उनीहरूले चाहेको व्यवस्था लागू गर्न सकिन्छ सकिँदैन उनीहरूले गरे अनुसारको राज्य खडा गर्न सकिन्छ सकिँदैन त्यो बेग्लै पक्षहरू हुन् तर अहिलेको अवस्था के हो त भन्दाखेरि एउटा कुरा के छ त भन्दाखेरि डढेलो सुकेको जङ्गलमा तपाईँको डढेलो लगाउनलाई एउटा चिनगारी मात्रै पनि प्रशस्त हुन्छ धेरै ठुलो चाहिँदैन बिथोल्नुलाई पनि धेरै ठुलो जमात चाहिने आवश्यकता छैन दुई सय चालिस बुथहरू हुन् दुई सय चालिस बुथको साटो तपाईँको एक सय सत्रीमा पनि कसरी बिथोल्नु सक्यो भने त्यो चुनाव राज्य चुप लाएर बस्दिनँ भनेर भनिसक्यो नि त त्यसले गर्दाखेरि के रिप्रकर्सन आउला त्यसलाई नसोधेर हामी चुप लागेर बस्दैनौँ भन्ने कुरो चाहिँ झन् उल्टा घातक राख्नु सक्छ र तपाईँको देशको लागि पनि त्यो घातक हुन सक्छ तर पनि गृहमन्त्रीले हिजो भन्नुभएको छ तिनैवटा सुरक्षा प्रमुखहरूलाई सँगै राखेर रा। गृहमन्त्रीले भन्नुभएको छ माधव प्रसाद घिमरेले लोकतन्त्रमा निर्वाचन बहिष्कार गर्न पाइन्छ तर बिथोल्न खोज्नु गम्भीर अपराध हो कसैले बिथोल्न खोजे कडा कारवाही गर्छु भनेर गृहमन्त्रीले उद्घोष गर्नुभयो नि त चन्द्रदेव जोशीजी राजनीति <laughs> माधव घिमरेजी भना धेरैका भनाइहरू त्यस्ता आएका होइनन् सदामजीका आएनन् कि अरूका आएनन् कि फोलपोर्टजीका आएनन् कि कसैका आएनन् कि तपाईँको इतिहास त तपाईँको आफ्नै बाटोमै हिँड्छ कसैले चाहेको मैले चाहेको बाटो त इतिहास हिँडिदिँदैन नि त्यस कारणले जुन किसिमले हिजो प्रशासनमा बसेर मुख्य सचिवसँग भइसकेका मान्छेहरूले आफ्नो कर्मचारी आदेश दिनुपर्ने कुरा एक ठाउँमा होला त्यो भाषा एक ठाउँमा होला र त्यो व्यवहार त्यो प्रमुख राजनीतिक शक्तिहरू तयार भइसकेपछि चुनाव त हुनुपर्ने हो नि होइन प्रमुख राजनीतिक शक्ति भन्ने केमा कङ्ग्रेस तयार होला एमाले तयार होला त्यो आफ्नो ठाउँमा छ तर तपाईँको प्रचण्ड तयार छन् कि छैनन् भन्ने कुरा आफ्नो एउटा प्रश्न प्रचण्ड तयार छन् यस पटक संविधान सभाको निर्वाचनको लागि तयार अब तैयार प्रसन्न जी का जो पचला अभिव्यक्ति आसली तैयारी को वहाँ का ती अभिव्यक्ति किथवास वातावरण झन धमिलीस्ट कि एक तरफ छः एक कोग कर मैं को साथ में छूर पर वहाँ ने भारी रख् दोस्रो दरबाट बहिष्कार गर्नेवाला लखेट्नुहोस् भनेर पनि भनेराख्नु भएको छ भनेपछि प्रचण्ड चुनावको लागि तयार छैनन् भनेर तपाईँले भन्न खोज्नु भएको होइन म कसैको नियतमाथि त शङ्का गर्दैन तर जुन व्यवहारले जुन जाने सन्देश हो जुन उब्जाउने उप शङ्का उपशङ्का हो त्यसको ठाउँ त दिनुभयो नि होइन तपाईँ स्वयं कङ्ग्रेसभित्रकै लबीहरूलाई हेर्नुहोस् त तपाईँको के यी नेता स्वयं आपको चार गती निर्वाचन हो सला भूम में विश्वस्त दोसो तह का नेता शीर्ष नेता क्या भिंदन मैं भी भिंदन मंग्स चार चुनाव होने कर्टी को अध्यक्ष हूँ के था जब जोशी जी समय समय दिन देरे देरे दन्यवा, दन्यवा, दन्यवा। नेपाल कम्युनिस्ट पार्टी संयुक्त चन्द्रदेव जोशी आधारित श्रोतहरू चार गते संविधान सभाको निर्वाचन गर्नको लागि साँच्चीकै राजनीतिक दलको बिचमा एकता सहमति सकार्य हुनुको विकल्प छैन गर्नेको लागि दलका शीर्ष नेताहरू कतिको सफल हुनुहोला त्यो हेर्न भने बाँकी छ आजको कार्यक्रमबाट प्राविधिक वृन्द नन्दु गेलाङलाई धेरै धेरै धन्यवाद दिँदै म ऋषि धमला बिताउन चाहन्छु हस्त नमस्कार